नमस्कार अर्पण नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै संविधान सभाको चुनाव सफल पार्न मजदुरहरूलाई मन्त्री परिषदका अध्यक्ष रेग्मीको आग्रह सरकार समाजवादी पार्टी बीच आज वार्ता हुँदै सङ्घीय समाजवादी पार्टीको बैठकीयबेरमा बस्दै क्युबाको ग्वान्टोनामो बन्दीगृह बन्द गर्न प्रयास गर्ने अमेरिकी राष्ट्रपति ओबामाको प्रतिबद्धता र आइसिसी लिग डिभिजन थ्रीमा नेपाल आज आयोजक बर्मुनासँग खेल्दै आइपिएल क्रिकेटमा आज दुई खेल हुने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 समाचार अब विस्तारमा आज एक सय चौबिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ हरेक मे एक, एक तारिखका दिन मनाइने यो दिवस मजदुरका लागि हर्षोल्लास मनाउने दिन हो पेसागत एक एकजुट देखिए पनि विभिन्न पार्टी निकट मजदुर संगठनले आज मे दिवस छुट्टा छुट्टै स्थानमा मनाउँदैछन् एकीकृत माबादी निकट मजदुर संगठनले काठमाडौँको भेरकोटी मण्डपमा एमाले निकट संगठनले काठमाडौँको खुला मञ्चमा वैद्य माओवादीले आज मजदुर सभा गर्दैछ अमेरिकाको सिकागो सहरमा मजदुरहरूले देखाएको वीरतापूर्ण प्रदर्शनको सम्झनामा दिवस मनाउने गरिन्छ आठ घण्टा काम आठ घन्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर सडक आन्द्रमा उत्रिएका उनीहरूले देखाएको अदम्य साहस र बलिदानीको सम्झना गर्दै यो दिवस मनाइन्छ आफ्ना माघको आवाज बुलन्द भएको र यसरी आवाज उठाउनेहरूको साहसप्रति सम्मान गर्दै मजदुर हक हितका लागि थब उपलब्धि प्राप्त गर्न गोलबन्द हुने सन्देश मे दिवसले दिने गरेको छ यता सिधोबनमा विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदैछ दिवसको अवसरमा पेसागत महासङ्घ नेपाल ट्रेड युनियन महासङ्घले भरतपुरको चौबिस कोटीबाट आज विशालयाली निकाल्दैछन् यसै गरी नेपाल ट्रेड युनियन कङ्ग्रेस स्वतन्त्र जिल्ला कार्य समिति दिवसको अवसरमा चौबिस कोठी चौतारामा रक्तदान कार्यक्रम गरेको छ यसैबिच नेपालमा निजी तथा सरकारी सङ्घ संस्थामा कार्यरत एक करोड सत्र लाख उनानब्बे हजार मजदुर कार्यरत रहेको तथ्याङ्क रहेको छ यसैबीच अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी संविधान सभाको चुनाव सफल पार्न मजदुरहरूलाई आग्रह गर्नुभएको छ विश्व मजदुर दिवसका अवसरमा आज सन्देश दिँदै अध्यक्ष रेग्मीले भन्नुभएको छ निर्वाचन सफल पार्न उत्साहजनक सहभागी हुन सम्पूर्ण मजदुर लगायत नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्दछु रेग्मीले मे दिवसको शुभकामना सन्देशमा निर्वाचनप्रति फरक धारणा राख्ने दलहरूलाई चुनावमा सहभागी हुन आग्रह समेत गर्नु भएको छ सरकार र संघीय समाजवादी पार्टीबीच आज वार्ता हुँदैछ शान्ति कोषको सचिवालय बबर महलमा अपराह हुने वार्तामा उच्च स्तरीय राजनैतिक समिति खारेजी सहितका माग राखिने संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो उहाँका अनुसार सरकारसँगको वार्ता अघि एजेण्डा तय गर्न समाजवादीको स्थायी समितिको बैठक बस्नेछ संघीय समाजवादीले उच्च स्तरीय राजनैतिक समिति पच्चिस बदे बाद अड्का फुक आदेश संशोधन लगायतको माग अघि सार्दै आएको छ नवलपरासीको गुठी सूर्यपुरामा रहेको गण्डक जलविद्युत केन्द्रबाट विद्युत उत्पादनको काम हुन सकेको छैन त्रिवेणी नदीबाट गण्डक नहरुँदै भारत जाने पश्चिम गण्डक नहरमा भारत सरकारले पानीको भावमा रोक लगाउँदा विद्युत उत्पादन हुन नसकेको हो नेपाल भारतबीच भएको गण्डक सम्झौताअनुसार मार्च पच्चिस तारिकदेखि अप्रेल पच्चिससम्म एक महिना र अक्टोबर तिसदेखि नोभेम्बर तिस तारिकसम्म एक महिना गरी वर्षमा जम्मा दुई महिना पश्चिम गण्डक नहर बन्द गरिने सहमति भएको थियो तर भारतले आफूलाई आवश्यकता नभएको अवस्थामा नहरमा पानी प्रवाह नगर्दा नवलप्रासीको सूर्यपुरामा रहेको विद्युत उत्पादन गृहमा विद्युत उत्पादन कार्य रोकिन गएको सूर्यपुरा विद्युत उत्पादन केन्द्रका तीनवटै टर्वाइनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिएको खण्डमा गण्डक जलविद्युत उत्पादन केन्द्रबाट प्रतिघण्टा पन्ध्र मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको छ चितुवाको आक्रमणबाट गैराती काभ्रेको मेथिनकोट गाविसडा नम्बर नौ भेडाबारीमा दुई वर्ष बालकको ज्यान गएको छ खाना खाँदै गरेका केशवप्रसाद भोटेलका छोरा मोहन भर्देललाई राति आठ बजीतिर चितुवाले आक्रमण गरी जङ्गलतर्फ लगेको थियो स्थानीय बासिन्दा भकुण्डे र बालुवा प्रहरी चौकीको सहयोगमा राति अबेर घरदेखि दुई मिटर टाढा रहेको लप्से जङ्गलमा बालकको सप फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ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 पालो ट्राफिक खबरको यति बेला नारायण सडक खण्ड खुलाडुन सडक खण्ड पनि अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युबाको ग्वान्टोनामो बन्दी गृह बन्द गराउन प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको छ बिना अभियोग लामो समयदेखि जेलमा राखिएको भन्दै बन्दीहरूको भोग हडताल चलिरहेका बेला ओबामाको यस्तो भनाइ आएको हो व्हाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ओबामाले बन्दी अमेरिकाको मूलभूत सिद्धान्तको विरुद्ध र अमेरिकी हितका विरुद्ध रहेको टिप्पणी अमेरिकी सांसद ग्वान्टेनामो बन्दीगृह बन्द गर्ने कामको विरुद्धमा रहे पनि ओबामाले यस विषयमा सांसदहरूसँग फेरि छलफल गर्ने बताउनु भएको छ ग्वान्टेनामो बन्दीगृह अन्तर्राष्ट्रिय स्तरमा अमेरिकी छवि र प्रतिबद्धताका लागि उचित नभएको आतङ्कवाद विरोधी प्रयासमा धक्का पुर्याएको आतङ्कवादी उत्पादन गर्ने उपकरण बनेको भन्दै उहाँले यो बन्द गर्नु अत्यावश्यक भएको बताउनुभयो ओबामाले ग्वान्टेनामो बन्दी गृहले समस्या लम्बाइरहेको भन्दै यो बन्द नगरे स्थिति अझै बिग्रने टिप्पणी गर्नुभयो अमेरिकालाई सुरक्षित राख्नका लागि ग्वान्टेनामो अत्यावश्यक होइन भन्ने कुरा बुझ्न महत्वपूर्ण कुरा रहेको उहाँको भनाइ छ सन् दुई हजार एकको सेप्टेम्बर एघारपछि एक आतंकवाद वृद्धको अभियानका क्रममा पक्राउ परेकालाई राख्न सन् दुई हजार दुईमा क्युबामा ग्वान्टेनामो बन्दी स्थापना गरिएको थियो खेल समाचार आइसिसी लिग डिभिजन थ्रीमा नेपाल आज आयोजक बर्मुडासँग खेल्दैछ खेल नेपाली सम अनुसार बेलुका सभा बजेपछि बर्मुडाको सेन्ट डेभिस क्रिकेट क्लबको मैदानमा हुनेछ लगातार दुई खेल हारेसँगै नेपालको डिभिजन दुईमा पुग्ने यात्रा कठिन बनेको छ शीर्ष दुईमा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई आज र यसपछिका सबै खेल जित्नुपर्ने हुन्छ तर त्यसपछि पनि यो इटली र अमेरिकाको खेलमा भर पर्नुपर्ने हुन्छ वर्ष दुईमा पर्न नसकेको अवस्थामा डिभिजन तिनमा कायम रहनका लागि पनि नेपालका लागि आजको खेल गर या मरको हुनेछ नेपाल बर्मुडा एक दिवसीय खेलमा पहिलोपल्ट भिन्न लागेका हुन् ट्वेन्टी ट्वेन्टीमा भने गएको वर्ष बर नेपालले बर्मुडालाई हराएको थियो चालु प्रतियोगितामा नेपाल अङ्कवि छ भने बर्मुडाले भने एक खेल जितेको छ यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा नेपाल भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हुँदैछ भारतको चर्चित फुटबल क्लब मोहन बगान र दुई दस रंगशलमा साँझ पाँच बजेपछि सुरु हुनेछ वैशाख चौबिस छब्बिस अठाइस गते काठमाडौँमा सञ्चालन हुने प्रेसिडेन्ट क्लबको संरक्षणको खेलमा नेपालका तर्फबाट सहभागिता जनाउन थ्री स्टार क्लबको तयारीका लागि यो मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुई खेल हुँदैछ अपरान्ह सभा चार बजेपछि हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद बिच प्रतिस्पर्धा हुनेछ ए अहिलेसम्म नौ खेल खेलेको मुम्बई छमा जित हात पार्दै बाह्र अङ्कका साथ चौथो स्थानमा छ भने समान खेल खेलेको हैदराबाद पाँचमा जित निकाल्दै दस अङ्कसहित मुम्बईभन्दा एक स्थान तल पाँचौँमा छ आजको खेल जिते मुम्बई दोस्रो स्थानमा उक्लनेछ भने हैदराबादले खेल जिते ऊ पाँचौँ स्थानमा यथावत रहनेछ त्यस्तै आज हुने दोस्रो खेलमा दिल्ली डेड डेबिल्स र कोलकाता नाइट राइडर्स बिच प्रतिस्पर्धा हुनेछ नौ खेलबाट छ अङ्क जोडेको कोलकत्ता सातौँ तथा समान खेलबाट चार अङ्क जोडेको दिल्ली आठौँ स्थानमा छ यसअघि गैराती भएको खेलमा चेन्नई सुपर किङ्सले वारियर्सलाई सैँतिस रनले हराएको छ एक रनको लक्ष्य पक्ष्याएको पुणेले निर्धारित विश्वभरमा न विट गुमार एक सौ सत्ताईस रन मना सको पुणे का स्टेभन स्मिथ के पैंतीस केन रिचर्ड्स रिचार्ड सनले छब्बिस र भुवनेश्वर कुमारले नट 24 चौबिस रनको योगदान गरे चेन्नईका मोहित शर्माले तीन विकेट लिए पहिले ब्याटिङ गरेको चेन्नईले पुरै ओभर खेलेर तीन विकेटको क्षतिमा एक सय चौसठी रन बनाएको थियो चेन्नईका लागि सुरेश राइनाले नट आउट र महेन्द्र सिंह धोनीले नट आउट रन जोडे जितपछि शीर्ष स्थानको चेन्नईले दोस्रो स्थानमा रहेको बेङ्गलोरसँग अङ्क दुरी चार बनाएको छ चेन्नईको सोह्र र बेङ्गलोरको बाह्र अङ्क छ प्रमुख एक अन्तर्राष्ट्रिय <स्था> मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै संविधान सभाको चुनाव सफल पार्न मजदुरहरूलाई मन्त्री परिषदका अध्यक्ष रेग्मीको आग्रह सरकार र संघीय समाजवादी पार्टी बीच आज वार्ता हुँदै युवा को ग्वांटीनामो बंदी गृह बंद कर प्रयास करने अमेरिकी राष्ट्रपति 3 मा नेपाल आज आयोजक बर्मुडा संग खेल आईपीएल होने अवस्थ सब सभी रेडियर्पण संगसार सक्रजा